जानकारी सम्पर्की रत्नगर पोलिनिक प्री एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छ पाँच साठी तिन सय एम्बुलेन्स अन्ठानब्बे रेडियो अर्पण एक सय चार थोप्लो पाँच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 नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइन संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पणत छ कबर विस्तारबी क्षेत्र हेरफे में उत्पन्न संवैधानिक जटिलता संबोधन करने उपायबारे दलहफल शुरू कर बैठक मार्फ सोजने दलहता अवैधानिक व्यवस्था अनुसार दुई हजार छप्पन्न साल को प्रतिनिधि सभा को दुई सार्थम राखी पे गरिएको 35 क्षेत्र मात्र हेरफेर गर्न सकिने भएकाले दलहरूबीच विवाद देखिएको छ नयाँमा जारी निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्यहरूलाई पनि बोलाइएको छ आफ्नो क्षेत्रमा निर्वाचन क्षेत्रको संख्या वृद्धिको माग गरिएका तराई केन्द्रित दलहरूले बाद आदेश मार्फत संविधान संशोधन गर्नुपर्ने माग गरिरहेका छन् निर्वाचन क्षेत्र पुन आयोगको एक महिने म्याद बुधबार सकिएपछि जानकारी अनुसार पच्चीस जिला का पैंतीस क्षेत्र में सीट संख्या हेरफे करने वा असंतुष्ट पक्षला समेट बाधकमाफत संविधान संशोधन करने दुईमधे एक विकल्प छा शीर्ष नेता कार्यदल सुझाव दिया का का ने ने ने भारत भ्रमणमा रहनुभएका वरिष्ठ नेता माधव कुमार नेपाल आज स्वदेश आइपुग्ने कार्यक्रम छ काठमाडौँ फर्कन अघि दिल्लीमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री कंग्रेस आईकी नेत्री भारतीय अधिकारी र रा राजनैतिक दलका नेताहरूसँग द्विपक्षितका विषयमा दौ� छलफल गर्नु भएको थियो उता साताव्यापी जनभ्रमण पूरा गरेर नेपाली सेनाका प्रधान सेनापति गौरव शमशेर जबरा आज स्वदेश फर्कँदै हुनुहुन्छ उहाँ दिउँसो साढे एक बजी थाइयरको विमानबाट बैङ्कक हुँदै नेपाल फर्किने नेपाली सेनाले जनाएको छ चिनिया जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाफ फाङ फेङ्को निमन्त्रणामा प्रधान सेनापति जबरा पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै साउन चार गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो चुनाव अभियान चलाने नीति अनसार नेपाली क्रेस के प्रशिक्षक प्रशिक्षण जारी राखे केस केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले हिजदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज पनि जारी छ हिजो उद्घाटन कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले चुनावमा कंग्रेसलाई पहिलो बनाउने गरी अभियान चाल्ने बताएका थिए पचहत्तर जिल्लाका दुई सय चालिस निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति र कार्यक्रमका बारेमा सुसूचित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको कंग्रेसले जनाएको छ स्वच्छ व्यवसायलाई बढावा दिने उदेश्यले निजी क्षेत्रको प्रयासमा व्यवसायिक आचार संहिता आउने भएको छ राष्ट्रिय व्यवसायिक पहल एनबीआईले तयार पारेको साझा आचार संहिता आइतबार सार्वजनिक गर्न लागेको हो आचार संहितामा सरकारले निर्धारण गरेको कर तिर्ने उद्योग व्यवसाय गर्दा वातावरणमा ध्यान दिने उपभोक्ता प्रति जिम्मेवार हुने असल श्रम सम्बन्ध राख्ने भ्रष्टाचार अन्त्य गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ गुण्डा नाइकीका रूपमा परिचित दिनेश अधिकारी चरीलाई प्रहरी नेकपा जनजीवन कष्टकर बनेको छ आज बिहानले पृथ्वी राजमार्गका विभिन्न ठाउँ र सदरौंका धादिङ बेसीमा प्रदर्शन गरेर गाडी चल्न रोक लगाएपछि यात्रु अलपत्रमा परेका छन् धादिङका मुख्य बजार र शिक्षण बन्द छन् चरी नेकपा एमालेसँग आबद्ध छन् अवैध हतियारमा संलग्नता र गाड़ीले ठक्कर दिएको अभियोगमा बयानका लागि का हो। इस गरी यो हो इसको नारकस मना झंड पन्द्र कोड़ मानस हेपाटाइटिस को दीर्घकान संक्रमण ग्रसित हरेक वर्ष हेपाटाइटिस कार्य मृत्यु दांग में आज सवारी दुर्घटना में दुई जनाक मृत्यु चारजना घाइते सतबरी अमेलियामा काठमाडौँबाट धनगढी जाँदै गरेको नाचारख उनाचालिस एकासी नम्बरको यात्रु भएको बसले एक चौसठी उनासत्तरी नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा आज बिहान बसका सहचालक र एकजना यात्रुको मृत्यु भएको हो मृत्यु हुनेमा कैलाली परतापुर पाँच कि चौधरी रहेकी छन् भने सहचालकको नाम ठेगाना खुल्न सकेको छैन दुर्घटना परि घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ झण्डै बाह्र सय कैदी जेलबाट भागेका छन् बेनगाजीमा रहेको अल क्वाफिया जेलमा झडप भएपछि कैदी भागेका हुन् भाग्नेहरूमा धेरैजसो गम्भीर अभियोग लागेका छन् यस्तै केही कैदी पूर्व शासक कर्णेल मोहम्मर गद्दाफीका समर्थक रहेको हुन अनुमान गरिएको छ एक वरिष्ठ सुरक्षा अधिकारीले जेलभित्र हिंसात्मक झडप भएको र बाहिरबाट समेत आक्रमण भएको बताएका छन् बेनगाजीका सुरक्षा प्रवक्ताले भाग्ने केही कैदीलाई नियन्त्रणमा लिएको बताए पनि संख्या भने खुलेको छैन र राजधानी जारी साफ अन्डर सिक्सटिन च्याम्पियनसिप से फुटबलको सेमी फाइनल अफगानिस्तान भिड्दैछ खेल पर चार बजेपछि लगन खेल स्थित आर्मी खेल मैदानमा हुनेछ आजको विजेताली फाइनलमा उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ हिजो नेपालले पहिलो सेमी फाइनलमा पराजित गरेको थियो भारत र जिम्बावे बीचको तेस्रो दिवसीय क्रिकेट आज हुँदैछ नेपाली समयअनुसार दिउँसो पाउने एक बजे हुने खेलमा विराट कोहलीको नेतृत्वमा रहेको भारतले विजय यात्रा कायम राख्दा कब्जा गर्ने प्रयास गर्नेवे भात्रामा श्रक एक र श्रीलङ्का बीचको चौथो एक क्रिकेट आज हुने भएको छ नेपाली सेना दिउँसो पाउने तीन बजेपछि हुने खेल श्रीलङ्का विजय हुँदै श्रीखला कब्जा गर्ने तयारीमा छ तर दक्षिण अफ्रिका पनि पछिल्लो खेल जितेकाले आजको खेलमा पनि सोही नतिजा दोहोर पाकिस्तान र वेस्ट इन्डिज बीचको दोस्रो टी ट्वेन्टी पहिलो खेलमा जित हात पारेको पाकिस्तान दोस्रो खेलमा पनि जित आत्मसाथ गर्दै श्रृंखला आफ्नो पक्षमा पार्ने दाउमा छन् टोली वेस्ट इण्डिज भने श्रृंखला बराबरी गर्ने प्रयासमा रहनेछ